साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकारीमा साइकविज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ तपाईँ अहिले हामीलाई उज्यालो नाइन्टी नेटवर्क साथै डब्लुड उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एपद्वारा विश्वको विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ तपाईँलाई गएको अङ्कमा हामीले अटिजम लागेका बालबालिका र तिनका अभिभावकहरूलाई काम लाग्ने एउटा एन्ड्रोइड एप ब्युटिफुल को बारेमा कार्यक्रममा प्रस्तुत गर्यौँ र मानसिक रोगको उपचारमा अहिले धेरै नै प्रयोगमा आएको एउटा मनोवैज्ञानिक उपचार पद्धति कग्नेटिभ बिहेभियरल थेरापी सिबिटीको बारेमा पनि चर्चा गर्यौँ कुनै पनि विषयको विकास हुनु छ भने त्यस विषयमा धेरै अध्ययन अनुसन्धान शोध र खोज हुन जरुरी हुन्छ पक्कै पनि कृपा अध्ययन अनुसन्धान अर्थात् रिसर्च बिना त कुनै पनि विषयको अस्तित्व नै हुँदैन रिसर्चको महत्त्व अहिले एकदमै वात्तै बढेको छ यो हरेक विषयमा लागु हुने कुरा हो त्यसै निसुजन मनोविज्ञानमा रिसर्चको भूमिका एकदमै अहम छ त्यतिकै मनोविज्ञान विज्ञान भएको होइन धेरै अनुसन्धान र खोजको नतिजाको जगमा मनोविज्ञान विज्ञान भएको हो भनिन्छ मनोविज्ञानको अनुसन्धानमा अरू सामाजिक विज्ञानको तुलनामा धेरै नै वैज्ञानिक तौर तरिका अप्नाइन्छ त्यसैले मनोविज्ञानमा हुने अनुसन्धानहरूको नतिजालाई वैज्ञानिक मानिन्छ त्यसैले त मनोविज्ञानमा हुने अनुसन्धानहरू आजकल हामी धेरै सन्दर्भ विषय र प्रस्तुतिमा उल्लेख गरेका पाउँछौँ संसारमा हेर्ने हो भने दिनानुदिन मनोविज्ञानमा अनुसन्धानहरू बढेको छ र यसले मानिसको आनी बानी सोचाइ प्रक्रियाको बारेमा निकै नै महत्वपूर्ण जानकारी पनि उपलब्ध गराएको छ सुन न मलाई चाहिँ एउटा नेपालको सन्दर्भमा चाहिँ कति अनुसन्धानहरू भयो मनोविज्ञानको क्षेत्रमा आजसम्म एकदम राम्रो प्रश्न सोच्यौ तिमीले कृपा आज हामी नेपालको सन्दर्भमा मनोविज्ञानमा अनुसन्धानको बारेमा कुरा गर्छौ हाम्रो कार्यक्रमको दुवै खण्डमा तिम्रो त्यस प्रश्नको जवाफ कार्यक्रममा पछि आउने नै छ तर एउटा कुरा चाहिँ के हो भने नेपालमा मनोविज्ञानको क्षेत्रमा निकै नै कम अनुसन्धानहरू भएका छन् विडम्बना नै नेपालमा यति धेरै विषयहरू छन् मनोविज्ञानले अनुसन्धान गर्न तर त्यही पनि यहाँ निकै नै कम अनुसन्धान भएका छन् सायद अनुसन्धान विद्यार्थीहरू र यस विषयमा सम्बन्धित ज्ञाताहरूले उचित प्रोत्साहन पो नपाएका हुन् कि मलाई पनि त्यस्तै लाग्छ तर गत हप्ता शनिबार पद्मकन्या क्याम्पसमा गज्जपको कार्यक्रम भयो मनोविज्ञानमा अनुसन्धान गर्नलाई प्रोत्साहन गर्न नेपालमा समकालीन अनुसन्धानहरू नामक नेपालमा भइरहेका अनुसन्धानहरूको प्रस्तुति अर्थात् पेपर प्रेजेन्टेशन कार्यक्रम सञ्चालन भएको थियो आज हामी त्यस कार्यक्रममा केन्द्रित भएर नेपालमा मनोविज्ञानको क्षेत्रमा अनुसन्धानका पाटाहरू केलाउँछौँ गत हप्ता ज्येष्ठ पन्ध्र गते शनिबार पद्मकन्या क्याम्पसमा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र नेप्ली साइकोलोजिकल एसोसिएसनको संयुक्त प्रयासमा नेपालमा समकालीन अनुसन्धानहरू नामक नेपालमा भइरहेका अनुसन्धानहरूको प्रस्तुति अर्थात् पेपर प्रेजेन्टेसन कार्यक्रमको आयोजना गरिएको थियो नेपाली साइकोलोजिकल एसोसिएसन र सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजीले संयुक्त रूपमा आयोजना गरेको यो हाम्रो कन्टेम्परेरी रिसर्च एज इन्ट इन नेपाल विषयको सेमिनार प्रोग्राममा यहाँहरूलाई स्वागत गर्नु पाएर म बडा धेरै नै खुसी भएको छु त्यसैले म नेपाली साइकोलोजिकल एसोसिएसन र सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजी दुवैको तर्फबाट हार्दिक न्यानो स्वागत अभिवादन पक्राउन चाहन्छु यहाँ सबैलाई आजको प्रोग्राममा स्वागत छ कार्यक्रममा सहभागीलाई स्वागत गर्दै हुनुहुन्थ्यो नेप्ली साइकोलोजिकल एसोसिएशनका अध्यक्ष र त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागमा अध्यापन गर्नुहुने प्रोफेसर डाक्टर साविती स्थापित कार्यक्रममा मनोविज्ञानमा ख्याति प्राप्त व्यक्तित्वहरूको उपस्थिति थियो र कार्यक्रमको आतिथ्य त्रिभुवन विश्वविद्यालयको रेक्टर प्रोफेसर डाक्टर सुधा त्रिपाठी सहायक डीन प्रोफेसर डा नीलम राज शर्मा त्रिवी मनोविज्ञान विभागको प्रमुख प्रोफेसर डाक्टर शान्ता निरौला र मनोविज्ञान विषयमा लामो समयदेखि अनवरत रूपमा लागिरहनु भएको आदरणीय गुरू प्रोफेसर डाक्टर मुरारी प्रसाद रेग्मीले गर्नुभएको थियो हामी पनि कार्यक्रममा सहभागी भएका थियौँ र छ नि कृपा एउटा कुराले चाहिँ मलाई एकदमै खुसी तुलायो के कुरा हो त्यस्तो सुजन म पनि सुनौ न नेपालमा मनोविज्ञान विषय भी त्यति चर्चित छैन भन्ने आम बुझाइ छ तर कार्यक्रममा पैसा तिरेर पनि सहभागीहरूको उल्लेख्य उपस्थितिले नेपालमा मनोविज्ञानप्रतिको धारणा सकारात्मक रूपमा परिवर्तन हुँदैछ भन्ने कुराको छनक पाए हो नि सुजन पक्कै पनि नेपालमा मनोविज्ञानप्रति आकर्षण बढ्दो छ कार्यक्रम हलमा सहभागीहरूको उल्लेख्य उपस्थितिले गर्दा कतिजना त आएर पनि फर्किनु थियो कार्यक्रम दुई सत्रमा बाँडेको थियो पहिलो सत्रमा चारवटा अनुसन्धान र शोधहरू प्रस्तुत भएको थियो र यो सत्रको अध्यक्षता प्रोफेसर डाक्टर शान्ता निरावलाले गर्नुभएको थियो हामीले यस सत्रमा पहिलो प्रस्तुति गर्नुहुने त्रिवन शिक्षण अस्पतालमा क्लिनिकल साइकोलोजिस्टको रूपमा कार्यरत सुरज साक्यलाई उहाँको अनुसन्धानको बारेमा सोधेका थियौँ अबको पालो उहाँसँगको कुराकानी तपाईँले जुन आज अनुसन्धानमूलक पत्र पेस गर्नुभयो सेमिनारमा त्यसको विषय चाहिँ के थियो स को विषय चाह जो बाल बालि व्यावहारिक अथवा भावनात्मक समस्या आँच नहीं मनोसामाजिक समस्या संबंधी तो समस्या नाप्ने टूल ना, चाह म डेवलप कर बारे में प्रस्तुत करा थे तबंधान बड़े तस्को निष्कर्ष और सफलता पाँ अनुसन्धानबाट चाहिँ अब यस्तो किसिमको जुन हाम्रो अब आफैले जुन बनाउने होइन अब हामीले इन्स्ट्रुमेन्ट्सहरू टुल्सहरू बाहिरबाट मगाउँछौँ आफैले पनि बनाउन सकिन्छ भन्ने एउटा हौसला भयो अब यसलाई चाहिँ अगाडि बढाउनको लागि यसले चाहिँ अब धेरै सिकायो भनौँ न के के गर्न सकिन्छ केमा सुधार्नुपर्ने हुन्छ होइन अनुसन्धान चाहिँ त्यो हिसाबले चाहिँ धेरै सिकाइमूलक भयो भनेपछि त बालबालिकामा हुने मनोसामाजिक समस्याहरू पत्ता लगाउने स्रोत अर्थात् टूल बनाउन खोज्नु भएको रहेछ उहाँले यस्तो प्रयासलाई निकै नै सराहनीय गर्नुपर्छ किनभने कृपा नेपालमा सबै विदेशबाट आयातीत सामग्रीहरू प्रयोग गर्ने गरिन्छ जुन नेपालको समाज र वातावरणलाई उपयुक्त हुन्छ भन्ने छैन त्यसै गरी पहिलो सत्रमा आफ्नो प्रस्तुति दिनुहुने मनोविज्ञान विषयका प्राध्यापक सन्देश ढकाललाई हामीले आफ्नो अनुसन्धानको बारेमा सोधेका थियौँ उहाँले भन्नुभयो मैले गरेको अनुसन्धान चाहिँ अलिकति सोसियल साइकोलोजीसँग सम्बन्धित थियो जहाँ चाहिँ मैले हाम्रो यहाँका किशोर किशोरीहरूले आफूलाई चिनाउनु पर्दाखेरि उपलब्ध जुन चिनारीका आधारहरूमध्ये कुन कुन आधारलाई चाहिँ बेसी महत्त्व दिन्छन् भनेर हेरेको थिएँ मैले मैले चाहिँ यो रेस भयो त्यस पछाडि कास्ट अनि इथनिसिटी यो तिनवटा अप्सन राखेको थिएँ मैले र यो तिनवटा अप्सनमा सबभन्दा बेसी उनीहरूले महत्त्व दिने सबभन्दा बेसी मन पराउने चाहिँ कुन चाहिँ यो चिनारीको आधारहरू छ भन्नु मैले एउटा सानो अनुसन्धान गरेर हेरेको थिएँ त्यो अनुसन्धानको निष्कर्ष चाहिँ के निस्क्यो निष्कर्षमा चाहिँ धेरैले रेसलाई नै यो आफ्नो पहिचानको आफ्नो चिनारीको आधार बनाउन मन पराएको देखियो अरू कुराहरूलाई भन्छ एकदमै सान्दर्भिक विषयमा अध्ययन गर्नुभएको रहेछ अहिले नेपालमा भइरहेको पहिचानको विवादलाई यस्ता खालको अध्ययनहरूले बुझ्नको लागि अवश्य पनि मद्दत गर्छ यी दुई विषयका अनुसन्धानले देखाउँछ कि मनोविज्ञान कत्तिको अथा छ भनेर सुरुमा मानसिक स्वास्थ्य सम्बन्धी थियो भने दोस्रो विषय चाहिँ सामाजिक पहिचानको विषयमा थियो त्यसैले त कृपा मनोविज्ञान विषय आफैमा चाखलाग्दो विषय छ चा। अब कृपया तिमीले कार्यक्रममा सुरुमा सोधेको प्रश्नको जवाफमा जाउँ नेपालमा अहिलेसम्म मनोविज्ञानमा कति अनुसन्धानहरू र खोजहरू भएका छन् त भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय रेडक्रसमा कार्यरत सुजनमान महर्जनले विब्लोग्राफी अफ साइकोलोजिकल रिसर्च इन नेपाल नामक विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो उहाँले सन् उन्नाइस सय छपन्नदेखि दुई हजार एघारसम्म भएका कामहरूको सङ्कलन थियो कृपया तिम्रो प्रश्नको जवाफ उहाँको प्रस्तुतिको यो सानो अंशले दिन्छ अब पहिलो पुरानो बिडिओग्राफी कुरा गर्नु पर्दाखेरि त्यसमा कतिवटा कामहरू थियो भन्दा प्रिडले भन्नुपर्दाखेरि त्यो दस पाँडको बिडियोग्राफीमा अठारवटा पिएचिक एजिटिसनहरू थियो एक सय अठार जर्नल आर्टिकल्स थियो दसवटा फुड च्याप्टर्सहरू थियो र अठाइसवटा किताबहरू थिए र यसमा चाहिँ किताबहरूमा विशेष गरी मैले नेपालीमा लेखिएका किताबहरूलाई पनि समावेश गरेको छु र रिसर्च भन्ना साथै तपाईँको पियर रिभ्यू हुनुपर्ने भएको कारणले गर्दाखेरि मैले पत्र पत्रिकामा छापिने अथवा ब्लगहरूमा छापिएका कामहरूलाई चाहिँ यसमा स्थान दिएको छुइनँ सो यो चाहिँ पियर रिभ्यू धेरै त्यो एक्जामिनेसन भेरिफिकेसनको प्रोसेसबाट आएका कामहरूलाई समावेश गरेको छु र यो चाहिँ फिफ्टी फाइभ अफ रिसर्च एन्ड पब्लिकेसन्स नाइन्टिन फिफ्टी सिक्सदेखि टु थाउजन्ड जति पनि कामहरू पब्लिस भए त्यसमा मैले मिस आउट गरेको छु पचपन्न वर्षको इतिहासमा पनि सायद उल्लेखित अनुसन्धानहरू कम्पो हो कि जस्तो लाग्यो मलाई फेरि ती सबै अनुसन्धान नेपालीहरूले मात्र गरेका पनि रहेन छन् उल्लेखीय संख्यामा विदेशीहरूले पनि गरेका रहेछन् त्यही त नेपालमा मनोविज्ञानको विकास मन्द भएको प्रमुख कारण अनुसन्धान र खोजको कमीले हो नेपालमा मनोविज्ञानलाई अगाडि बढाउनु छ भने यसमा धेरै अनुसन्धान र खोज गर्न टटकारो आवश्यकता छ अब पहिलो सत्रमा अन्तिम प्रस्तुति दिनु दिनुहुने युवराज अधिकारी जो अन्तर्राष्ट्रिय रेडक्रसमा कार्यरत हुनुहुन्छ उहाँको अनुसन्धान केमा रहेछ त जानु न तपाईँको अनुसन्धान कुन विषयमा थियो विशेष गरी आजको मेरो प्रस्तुतिकरणको मुख्य विषय चाहिँ यो नेपालमा आकस्मिक रूपमा गएको दुई हजार पन्ध्र अप्रेलमा गएको भुइँ भुइँ भुइँचालो अथवा भूकम्प पनि भनिन्छ त्यो भूकम्प पश्चात् चाहिँ नेपालको विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विभिन्न प्राइवेट कम्पनीहरू छन् जसमा चाहिँ तपाईँको ब्याङ्किङ क्षेत्र हुनसक्छ इन्सुरेन्स क्षेत्र कल क्षेत्र त्यसमा काम गर्ने कर्मचारीहरूको मनोवैज्ञानिक अवस्था कस्तो छ उनीहरूको विशेष गरी तनावको अवस्था कस्तो छ भूकम्प पछाडि भन्ने विषयमा चाहिँ मैले अध्ययन गरेको थिएँ र साथसाथै त्यो तनावको अवस्थामा रहेका कर्मचारीहरूलाई उनीहरूको कम्पनीले चाहिँ कस्तो सहयोग गरेको उनीहरूले अनुभूति गरेका छन् भन्ने पनि मुख्य रिसर्चको चाहिँ उद्देश्य थियो हजुर यो तपाईँको अनुसन्धानबाट निष्कर्ष चाहिँ के निस्क्यो त्यो गरिएको अनुसन्धानको निष्कर्षको रूपमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्राइभेट सेक्टरमा काम गर्ने कर्मचारीहरू विशेष गरी काठमाडौँ उपत्यकाभन्दा बाहिर बसे उनीहरूको परिवारहरू बसेका कर्मचारीहरूको चाहिँ तनावको अवस्थाहरू अलिकति बढी नै पाइयो जसमा चाहिँ तराई मूलका केही कर्मचारीहरू उहाँहरूको अब पारिवारिक प्रेसरको कारणले पनि हुनसक्छ अथवा चाहिँ तपाईँको काठमाडौँ बाहिर बस्ने विशेष गरी ब्राह्मण जातिका अथवा ब्राह्मण सम्प्रदायका कर्मचारीहरूको स्ट्रेस लेभलहरू ले अलिकति हाई पाइयो सँगसँगै महिलाहरूको पनि स्ट्रेस लेभल चाहिँ हामीले हाई पायौँ त्यसको अर्थ चाहिँ अब उनीहरूले घरमा चाहिँ परि पारिवारिक रूपमा बढी कामहरू गर्नुपरेको पनि हुनसक्छ अथवा घरहरू चाहिँ भत्किएको कारणले पालहरूमा बस्दाखेरि बच्चाहरूको ख्यालहरू गर्नुपरेको कारणले र अफिसको काम पनि सँगसँगै गर्नुपरेको कारणले पनि हुनसक्छ त्यसले गर्दा भुइँचालोपछि चाहिँ विशेष गरी महिलाहरू र काठमाडौँ भ्यालीभन्दा बाहिरबाट आएर यहाँ बसोबास गरेर काम गर्ने कर्मचारीहरूको चाहिँ आफ्नो कर्मचारीहरूलाई कसरी भूकम्प पछिको तनाव कम गर्न सकिन्छ त भन्ने बारेमा बुझ्न मदत गर्छ जस्तो लाग्यो मलाई यस्तो खालको अनुसन्धानले आफ्नो कर्मचारीहरूको कार्यकुशलता बढाउनलाई कर्मचारीहरूको तनाव कसरी घटाउन सकिन्छ भन्ने बारेमा केही उपाय पनि दिन्छ पक्कै पनि कृपा कार्यक्रमको दोस्रो सत्रमा पनि चारवटा अनुसन्धानहरू प्रस्तुत गरिएको थियो र यसको अध्यक्षता त्रिभुवन शिक्षण अस्पतालमा मानसिक रोग विभागको प्रमुख क्लिनिकल साइकोलोजिस्ट डाक्टर मिता राणाले गर्नुभएको थियो दोस्रो सत्रको पहिलो प्रस्तुति मनोविज्ञानको प्राध्यापक गणेश अम्गाईले दिनुभएको थियो उहाँले चाहिँ भूकम्पपछि काभ्रेज जिल्लाको उन्नाइसवटा अति प्रभावित स्कुलहरूमा अनुसन्धान गर्नुभएको रहेछ उहाँको अनुसन्धानले त्यस्ता स्कुलमा पढाउने शिक्षक शिक्षिकाहरूमा भूकम्पपछि एक किसिमको मानसिक आघात जसलाई अङ्ग्रेजीमा पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर छोटकरीमा पिटिएसडी भनिन्छ त्यस्तो भयो कि भएन भन्ने विषयमा केन्द्रित थियो भूकम्पको बेलामा शिक्षिक शिक्षिकाहरूले अति नै महत्वपूर्ण भूमिका खेल्नु भएको छ विद्यार्थीहरूलाई सामान्य मनस्थितिमा फर्काउनका लागि तर शिक्षक शिक्षिकाको मनस्थिति कस्तो होला त भन्ने सवालमा यस अनुसन्धानले केही खुलासा गरेको छ यस अनुसन्धानले के देखायो भने शिक्षकहरूमा भन्दा शिक्षिकाहरूमा बढी पिटिएसटी भएको देखाएको छ अनि सुजन तिमीले पनि यस सत्रमा हामीले सँगै गरेको अध्ययनको प्रस्तुति दिएका थियौ नि तिम्रो प्रस्तुति चाहिँ के को बारेमा थियो त्यो पनि साथीहरूलाई भनिदेऊ न मैले दोस्रो सत्रमा आफ्नो प्रस्तुति दिएको थिएँ मैले चाहिँ भूकम्पपछि टुडी खेलमा अस्थायी रूपमा बस्नुभएका वयस्क उमेर समूहका केही मानिसहरूलाई आफ्नो अनुसन्धानमा लिएको थिएँ मैले उहाँहरूमा भूकम्पले गर्दा मानसिक समस्याहरू आउने कत्तिको सम्भावना छ त भनेर जान्न खोजेको थिएँ यो अध्ययनमा तिमीले पनि त मलाई मद्दत गरेका थियौ नि कृपा यो विषय पनि राम्रो र आवश्यक विषय थियो नि सुजन हाम्रो अनुसन्धानको निचर भन्देऊ न त हाम्रो अनुसन्धानले के देखायो भने हामीले अनुसन्धान गरेका मानिसहरूमा चौसठी प्रतिशत जनालाई चाहिँ मानसिक समस्या आउन सक्ने सम्भावना देखायो र पुरुषको तुलनामा धेरै महिलाहरूमा त्यस्तो सम्भावना देखायो यो त गम्भीर निष्कर्ष निस्कियो गर्दा फेरि समस्या हुन सक्ने सम्भावना देखियो सुजन यसमा अझै विस्तृत रूपमा गहिरेर अनुसन्धान गर्न मन छ नि हामीलाई होइन र मेरो प्रस्तुति पछि मनोविज्ञानको प्राध्यापक पदम राज जोशीले प्रस्तुति दिनुभएको थियो उहाँको प्रस्तुति चाहिँ पाँच विकास क्षेत्रका विद्यार्थीहरूमा घर र स्वास्थ्यमा समायोजन अर्थात् एडजस्टमेन्ट कस्तो छ भन्नेमा थियो र उहाँको अनुसन्धानले समग्रमा विद्यार्थीहरूमा समायोजन राम्रै छ भनेर रा देखाएको थियो र दोस्रो सत्रको अन्तिम प्रस्तुति मनोविज्ञानको प्राध्यापक खेमराज भट्टले दिनुभएको थियो उहाँको अनुसन्धान के को बारेमा थियो त है आ, खेम सर आ, आ, पेपर प्रस्तुत गर्नुभयो कस्तो लागिरहेछ यहाँलाई र मैले रा लागिरहेछ धेरै ठुलो मासको अगाडि मैले आफ्नो कुरोहरू राख्न पाएँ मेरो रिसर्चको बारेमा केही कुराहरू भन्ने मौका पाएँ खुसी लागिरहेछ तपाईँले प्रस्तुत गर्नुभएको जुन अनुसन्धानको पत्र छ होइन पेपर रिसर्च पेपर त्यसको बारेमा अलिकति भनिदिनुहोस् न मेरो रिसर्च एडलेसेन्ट गर्लहरूको प्यारेन्टहरूसँग के कस्तो समस्याहरू हुन्छ भन्नेसँग सम्बन्धित थियो र त्यसमा चाहिँ उनीहरूको के कस्तो समस्याहरू हुन्छ र प्यारेन्टहरूबाट उनीहरूले कस्तो खालको व्यवहार चाहिँ एक्सपेक्ट गर्छन् भन्नेमा केन्द्रित भएको यसले चाहिँ के लेखाएको भने यो एडलेसेन्ट गर्लहरू र उनीहरूको प्यारेन्टहरू बिच मुख्यतया सातवटा कुराहरूमा उनीहरूको अलिकति समस्याहरू हुँदोरहेछ ती चाहिँ प्यारेन्टले उनीहरूको जुन आइडेन्टिटी छ एडलेसेन्ट आइडेन्टिटी त्यो नबुझिदिने अनि त्यसपछि उनीहरूको कुराहरू सुन्ने नसुन्ने र नबुझिदिने अनि प्यारेन्टहरूले बढी बााउन्ड्रीहरू राख्ने रेस्ट्रिक्सन राख्ने रा र उनीहरूलाई चाहिँ बढी कन्ट्रोल गर्न खोज्ने पढाइमा बढी ध्यान दिन लाउने अरू कुराहरूमा त्यो ध्यान नदिने अनि भेदभाव गर्ने उनीहरूको लिङ्गको हिसाबले भेदभाव गर्ने अरूसँग तुलना गर्ने र नेगेटिभ व्यवहारमा चाहिँ बढी फोकस गर्ने कुरोहरू हाम्रो एडल्ट्सहरूलाई मन नपर्दो रहेछ पनि केटीहरूलाई यो अनुसन्धानको निष्कर्षले छोरीहरूले घरमा आफ्नो लिङ्गको आधारमा कस्तो खालको भेदभाव खेप्नुपर्छ भन्ने कुरा केलाएको छ <गेणा> उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौं उज्यालो सुन्दै गर्नुहोला हुज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ साथीहरूले कार्यक्रमको पहिलो खण्डमा गत हप्ता पद्मकन्या क्याम्पसमा भएको मनोविज्ञानको क्षेत्रमा नेपालमा समकालीन अनुसन्धानहरूको प्रस्तुति गर्ने कार्यक्रममा कस्ता कस्ता अनुसन्धानहरू प्रस्तुत भएका थिए भन्ने कुराको जानकारी पाइहाल्नुभयो अब हामीले त्यस कार्यक्रममा सहभागी भएकाहरूलाई केही प्रश्न गरेका थियौँ समग्रमा म मेरो खास खासमा ब्याचलरमा मेरो साइकोलोजी नभएको हुनाले मेरो मास्टर्समा साइकोलोजी मेरो फर्स्ट टपिक भएको हुनाले इन डिटेलमा मलाई इच एन्ड एभ्री त थाहा थिएन होइन जति पढ्दाखेरि जति मैले इन्फर्मेसन पाएको थिएँ नि यहाँ र त्योभन्दा पनि बढी इन्फर्मेसन पाएँ साइकोलोजीको फिल्डमा चाहिँ स्पेसली रिसर्चको एरिया के के रहेछ त कुन कुन एरियामा रिसर्च गर्दा राम्रो हुँदो भन्ने कुरा इन्फर्मेसन पाएँ ओभरअलमा भन्नुपर्दाखेरि चाहिँ मलाई इन्फर्मेटिभ पायो तपाईँले यो सेमिनारबाट विशेष के कुरा सिक्नुभयो मैले सेमिनारबाट विशेष गरी भन्नुपर्दा रिसर्च गर्दाखेरि कुन कुन टपिक सेलेक्ट गर्नुपर्छ सेलेक्ट गर्दाखेरि पनि हामीले स्पेसल्ली अब सर एउटा सरले हामीलाई बिब्लोग्राफीको बारेमा भन्नु पऱ्यो जुन म यो कुरा बिब्लोग्राफी र रे रेफरेन्समा साँचै भन्नुपर्दा कन्फ्युज नै थिएँ कि एक्ज्याक्टली बिब्लोग्राफी र रेफरेन्समा के डिफ्रेन्स छ र किनभने दुइटै एउटै रिलेटेड रिलेटेड छ त्यो पनि किन दुइटा नै इन्क्लुड हुनुपर्छ मलाई ग्रेजुएसनमा चाहिँ त्यस्तो लागेको थियो कि त्यो कुरा म आज क्लियर भएँ स्पेसियली अनि त्यसपछि अनि हामीले कुन कुरामा चाहिँ बढी फोकस्ड हुन्छ अनि त्यसपछि मरोभर हाम्रो आजको रिसर्च आजको वर्कसपमा पनि एडलेसन्सलाई चाहिँ बढी फोकस गरेर रिसर्च सरहरूले रिसर्च प्रेजेन्ट गर्नुभयो अनि मलाई चाहिँ आज एउटा लागेको कोइरी चाहिँ के कोइरी लागेको छ भने किन एडोस एडोलेसनलाई चाहिँ बढी फोकस गर्छ मेबी अब साम्पल साइज पनि स्याम्पल ग्रुप पपुलेसन पनि सजिलोसँग पाउने भएर हो कि अनि प्लस मोर प्रब्लम एडोलेसनमै बढी हुने भएर हो कि जस्तो लाग्यो त्यही हो मेरो क्वेसन्स राइज भएको चाहिँ प्रस्तुत अनुसन्धानमूलक पत्रहरू जुन छ तीमध्ये तपाईँलाई बढी महत्त्वपूर्ण कुन चाहिँ लाग्यो मलाई खासै म पनि अडोलेसनसँग रिलेटेड हुन्छ नि म पनि एकदम इन्ट्रेस्टेड भएको हुनाले चाहिँ मलाई यत्ति यत्ति सेल्फ लेबलिङ एमोङ नेपालीज एडलेसन चाहिँ अलिकति हुन्छ नि एकदम मेरो टपिक अफ क्वेरी एकदम त्यसमा बलि इन्ट्रेस्ट अनि प्लस अनि खिम राज भट्ट सरले प्रस्तुत गर्नुभएको एडलेसन कन्सर्न अन प्रब्लम्स विथ द पेरेन्ट्स त्यसमा पनि स्पेसली गर्ल्सको प्रब्लम जुन चाहिँ हाम्रो नेपाली कन्ट्याक्ट स्पेसली यो इस्टर्न एरियाजको प्रब्लम हो नि त्यसमा चाहिँ मलाई चाहिँ एकदम हुन्छ नि यो इस्युजहरू चाहिँ एकदम लाग्यो तपाईँलाई चाहिँ यो सेमिनारले रिसर्च गर्नुको लागि कतिको हुन्छ उत्सुकता जगाए कि जगाएन अनेस्टली भन्नुपर्दा मलाई रिसर्च भनेको एकदम हुन्छ नि कस्तो गाह्रो टपिक लाग्थ्यो गाह्रो सब्जेक्ट नै लाग्थ्यो क्या त्यस रिसर्चको स्पेसल मेथोलोजी हुन्छ नि यो त्यो भन्ने कुरा चाहिँ तर यहाँ आएर प्रेजेन्ट सुने वर्कसपमा सरहरूको प्रेजेन्टेसन सुनिसकेपछि चाहिँ हुन्छ नि आइएम साफ मोटिभेटेड होइन गर्नुपर्दो रहेछ यो चाहिँ आफै आफ्नो नलेज अपडेटेडको लागि रहेछ मेथोलोजी भनेको त हामीलाई हेल्प मात्र गर्ने रहेछ इट्स नट मच मोर त्यस्तो विधेयक लिनु पर्दो रहेन छ भन्ने कुरा म साफ मोटिभेटेड भएँ थ्याङ्क्यु Uh, <laughs> तपाईँको नाम uh, मेरो नाम पूजा दाहाल तपाईँलाई समग्रमा यो सेमिनार कस्तो लाग्यो uh, मलाई समग्रमा भन्नुपर्दा यो सेमिनार चाहिँ से अत्यन्तै प्रभावकारी लाग्यो होइन एज uh, अ स्टुडेन्ट अफ साइकोलोजी मैले चाहिँ अब हुन्छ नि कस्तो खालको टपिकहरू चाहिँ सेलेक्ट गर्नुपर्ने कस्तो खालको मेथोडोलोजीहरू होइन सेलेक्ट गर्नुपर्ने भन्ने कुरामा चाहिँ म मोर क्लियर भएँ आजको यो सेमिनारबाट चाहिँ यो सेमिनारले भविष्यमा साइकोलोजीको विकासको लागि कस्तो कस्तो भूमिका खेल्न सक्छ त मस्ट अफ द पार्टिसिपेन्ट होइन आज सबै साइकोलोजी ब्याकग्राउन्डकै हुनुहुन्थ्यो होइन त्यो कारणले गर्दाखेरि चाहिँ अब साइकोलोजीको फिल्डमा के कस्तो भइरहेछ भने चाहिँ यो सेमिनारको थ्रु विभिन्न यो पेपर प्रेजेन्टेसनहरू गर्नुभयो होइन त्यो मार्फत् चाहिँ हुन्छ नि युथ्सहरूले चाहिँ अब मोर नलेजहरू गेन गर्नुभयो कस्तो खालको टपिकहरू लिनुपर्ने रहेछ मेथोडोलोजी होइन भन्ने कुरा रिसर्च डिजाइन के कस्तो हुनुपर्दो रहेछ भन्ने कुरा थाहा पाउनु भयो भए अब मोर कन्सर्न भए आउँदो दिनहरूमा चाहिँ एकदमै बढी नै हुन्छ जस्तो मलाई लागेको छ तपाईँलाई यो सेमिनारले रिसर्च गर्नुको लागि कतिको प्रेरणा दिएको दिएको छ त एक्ज्याक्टली मलाई एकदमै धेरै प्रेरणा दिएको छ होइन आइ एम टु मोटिभेटेड थ्रु द सेमिनार टुडे होइन अनि एकदमै एक्साइटेड थिएँ यो सेमिनार एटेन्ड गर्नुको लागि होइन अब म पनि मास सेकेन्ड इयरको स्टुडेन्ट हो होइन सेकेन्ड इयरको एक्जाम त दिएँ तर मेरो रिसर्च पार्ट चाहिँ बाँकी थियो सो द्याट अब चाहिँ यो सेमिनारले गर्दा चाहिँ मलाई मेरो रिसर्चको टपिक सेलेक्सनमा पनि हेल्प गरेको मलाई फिल भएको छ अब के कस्तो खालको मेथोडोलोजीकै पार्ट आयो होइन डाटा कलेक्सन मैले के कसरी गर्ने भन्ने कन्सेप्टमा चाहिँ I'm being more about this. Thank you. Thank you. you. <laughs> Namaskar. naam? I am मेरो नाम चाहिँ रोशन सिन्टाकोला हो म चाहिँ भक्तपुरमा बस्छु म चाहिँ अहिले टिचन्द्र मल्टिपल क्याम्पसमा चाहिँ म मास्टर गर्दैछु तपाईँलाई कस्तो लाग्यो मलाई समग्रमा यो सेमिनार एकदमै राम्रो लाग्यो इट इज भेरी फेबुलस तपाईँले यो सेमिनारबाट के कुरा सिक्नुभयो जस्तो लाग्छ मलाई seminar सेमिनार चाहिँ एकदमै इफेक्टिभ लाग्यो किनभने यो सेमिनारमा आज जुन कुराहरू भयो यो एकदमै जल्दो बल्दो कुराहरू भयो जुन आज दुईवटाभन्दा बढी प्रेजेन्टेसनहरू तपाईँको चाहिँ यो अर्थक्वेक सम्बन्धी जुन ट्वेन्टी फाइभ अप्रिलमा नेपालमा जुन घाटक जुन घटना घट्यो त्यो घटनाको बारेमा जुन आज यो पिटिएसटी भन्ने जुन प्रोस्टोमेट्रिक्स स्ट्रेसटिस छ जुन नर्मल मान्छेलाई एब सिचुएसनको कारणले हुने काने भएको कारणले यो एउटा चाहिँ कतिको हाम्रो चाहिँ रिक्स छ त भनेर हामीले चाहिँ यो एउटा जुन प्रेजेन्टेसन गर्नुभएको थियो त्यो चाहिँ मलाई एकदमै इफेक्टिभ लाग्यो भनेपछि ला तपाईँको मतलब आजको सेमिनार अथवा आजको रिसर्चहरूले चाहिँ त्यो अर्थकको कुराहरूलाई चाहिँ क्याप्चर गर्न सक्यो हजुर यसैमा प्रशंसामा के थप्न चाहन्थेँ भने जस्तै यो सेमिनारहरू भविष्यमा से नेपालको साइकोलोजीको लागि चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ यो धेरै नै महत्त्वपूर्ण छ किन त भन्दाखेरि आज त थोरै व्यक्तिहरूले अथवा भनौँ न एकदमै प्रोफेसनल व्यक्तिहरूले प्रेजेन्टेसन गर्नुभयो तर आज यहाँ केही नभए पनि आज डेढ दुई सयजना स्टुडेन्ट्सहरू अथवा प्रोफेसनली यो साइकोलोजी सेक्टरमा लागेको व्यक्तिहरू आउनु भएको थियो त्यो उहाँहरूलाई एउटा अपर्च्युनिटी हो एउटा यो एउटा चाहिँ झकझकाउने जुन भन्छौँ हामी नेपालीमा आज हामीले चाहिँ भोलि गएर धेरै यो मात्र रिसर्च होइन <laughs> रिसर्च भनेको हरेक सेक्टरमा हरेक फिल्डमा हरेक ठाउँमा हरेक जात हरेक व्यक्तिमा गर्न मिल्छ आज मलाई जहाँसम्म लाग्छ यो यो प्रोग्रामले गर्दा अबको दिनहरूमा यस्तो रिसर्चहरू नेपालमै साइकोलोजिकल रिसर्च मात्र होइन अरू अरू विभिन्न बढेर नै आउने छु भेरी मच कार्यक्रममा सहभागी साथीहरूले धेरै कुराहरू सिक्नुभएछ उहाँहरूलाई पनि भविष्यमा पछि गएर अनुसन्धान गर्न प्रेरणा मिलेको कुरा थाहा पाइहाल्यो यस अर्थमा कार्यक्रम अत्यन्तै सफल भएछ नि सुजन हो एकदमै यसै सन्दर्भमा हामीले यस कार्यक्रमका आयोजक नेप्लि साइकोलोजिकल एसोसिएसनको अध्यक्ष प्रोफेसर डाक्टर सावित्री स्थापितसँग कुराकानी गरेका थियौँ उहाँसँगको कुराकानी अबको पालोमा आज जुन एउटा कार्यक्रम भयो यो पेपर प्रेजेन्टेसन कन्टेम्पोरेरी रिसर्च इन नेपालमा त्यो थिममा एउटा कार्यक्रम भयो यो कार्यक्रम चाहिँ गर्नुको मूल उद्देश्य चाहिँ के हो यसको खास उद्देश्य पनि अब मनोविज्ञानको क्षेत्रमा धेरै रिसर्चेजहरू भइरहेका छन् तर अब रिसर्चेज भइरहेका त छन् कसैले मेरो मैले यो रिसर्च गरेको छु भनेर कसैलाई बताउन चाह्यो भने अरूसँग सेयरिङ गर्न चाह्यो भने कहिले प्लेटफर्म त्यो चाहिँ हामीले खड्केको अनु अनुभव गरेका छौँ हामी बिरुवाले कहिले काहीँ चाहिँ पाउँछौँ विदेशी सङ्घ संस्थाहरूले कस चाहिँ के भन्छ तिनीहरूसँग जोइन्ट मार्क कसै कसैले गरेको चाहिँ हामीले पाएका छौँ तर विशुद्ध नेपालकै व्यक्तिहरू लागेर चाहिँ मनोविज्ञानको क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानहरू चाहिँ आफ्नै प्रोफेसनलहरू अथवा चाहिँ स्टुडेन्ट्सहरूको बिचमा रिसर्चर्सहरूको बिचमा सेयर गर्ने एउटा चाहिँ वातावरण त्यो सृजना गर्न खोजेका हौँ हामीले अब अहिलेको गोष्ठीमा हामीले कुनै खास थिम राखेका छैनौँ खालि हामीले चाहिँ के गर्नु अनुसन्धानमा लागेका मानिसहरूले चाहिँ आफ्नो अनुसन्धान सेयर गर्ने चाहिँ एउटा प्लेटफर्म पाओस् त्यसपछि चाहिँ अनि बिस्तारै यस्तो अनुसन्धान भइरहेको छन् त्यसको अब के भन्छ त्यसको चाहिँ कायम पनि हुनै जान्छन् त्यो चाहिँ प्रक्रिया त्यसपछि बिस्तारै हामी एकपछि अर्को गोष्ठी आयोजना गऱ्यौँ भने फेरि फेरि यसरी नै जमघन भएर चाहिँ आफ्नो रिसर्चेसहरू आफ्नो खोजहरू अनुसन्धानहरू सेयरिङ गर्ने मौका पाउनेछन् विद्यार्थीहरूले सिक्ने मौका पाउनेछन् ए कसरी हुँदो रहेछन् र के भइरहेका रहेछन् रिसर्चरहरूले चाहिँ अरूलाई बढाउने मौका पाउँछन् यसरी नै बिस्तारै बिस्तारै अनुसन्धानको चाहिँ प्रक्रिया बढ्दै जानेछन् जुन उद्देश्यको साथ तपाईँले सोचेर यो कार्यक्रम आयोजना गर्नुभयो अब एट द एन्ड कार्यक्रम सम्पन्न भइसकेपछि त्यो उद्देश्य चाहिँ फुलफिल भयो कि भएन हामीले सुरुमा सोचेका थियौँ ए चाहिँ हामी सबैसँग सूचना पुगाउन सक्छौँ र यो चाहिँ हामीले सेमिनार गर्न लागेको कुरा सबैलाई हामीले जानकारी दिँदाखेरि सहभागीहरू हुन्छन् हुँदैनन् साथीहरूलाई फुर्सद होला नहोला सहभागिता होला नहोला बाप्रे गाह्रो पो हुने हो कि सहभागिता जुटाउनु भन्ने सोचेका थियौँ हामीले चाहिँ सायद पचहत्तर सयजनाको सहभागिता हुन्छ भनेर सोचेका थियौँ तर यहाँ चाहिँ सहभागिताको लागि जा उत्सुक व्यक्तिहरूको चाहिँ यति बढ्यो कि रजिस्टर गर्नु खोज्नुहरूको दुई सय नागिसकेका थियो तर हामीले त्यसपछि पनि अझ म पनि आउन चाहन्छु म पनि आउन चाहन्छु हिजो अस्तिसम्म चाहिँ लगातार उहाँले चाहिँ रेस्ट्रेसनको रे लागि कोसिस गर्नुभएको थियो तर हामीले सिट सीमित कारणले सकेनौँ दुई सय अब सकेनौँ अब छैन सिट छैन भन्नु र हामीले अनि जुन अनु अनुसन्धानहरूको अनु, अनु गर्ने भन्यो नि त्यसमा पनि दुई सयवटा होला कि भन्न हानेका थियौँ आठवटा भयो अझ चाहिँ पनि छैन हामीसँग तर एक दिन हामीले अरू समय नसकेनौँ त्यसै लाग्छ हामी सफल भएका छौँ हजुर यो कुराले कुरा दे, के देखाइरहेछ भने मनोविज्ञान नेपालमा चा। चाहिँ धेरै पपुलर हुँदैछ भन्ने कुरा देखाइने होइन तपाईँको विचारमा के छ यसको पपुलारिटी बढै छ खास गरेर चाहिँ अस्तिको हाम्रो नेपाल भूकम्प पश्चात जब मानिसहरूले चाहिँ स्ट्रेसको डिप्रेसनको पिटिएसडीको अनुभव गरे होइन त्यसबेला अचानकसँग चाहिँ साइक साइकोलोजीको चाहिँ यो चा? hmm. बारे बारे के भन्छ आवश्यकताको महसुस एकदमसँग गऱ्यो मानिसहरूले हुन त्यसभन्दा अघि पनि यसको आवश्यकताको बारेमा महसुस त गरेकै हो तर त्यहाँ पछि चाहिँ यो असाध्यै परेको छ मनोविज्ञानको विषयको लोकप्रियता र यसको आवश्यकताको चाहिँ महसुस गरेको छ भन्ने चाहिँ यो हामी एक्जाम्पल कहाँ पनि पाउँछौँ भन्दाखेरि प्राइभेट कलेजेसहरूमा चाहिँ धमाधम चाहिँ मनोविज्ञानको पनि मेजर पेपर लिएर ब्याचलर्समा प्रोग्रामहरू खुल्लै छन् अहिले नै तपाईँले देखिहाल्नुभयो गोष्ठीमा होइन धेरैजना स्टुडेन्ट्सहरू चाहिँ प्रा प्राइभेट कलेजबाट आएकाहरू छन् र यो सङ्ख्याले पनि बढ देखाउँछ कि लोकप्रियता बढ्दैछ र मनोविज्ञानमा मास्टर्स गरेका स्टुडेन्ट्सहरूलाई चाहिँ सर्भिस पाउन कुनै गाह्रो छैन उनीहरूले प्रथम वर्षको अध्ययन सकाउन नै उनीहरूको लागि चाहिँ जबको एरिया खोलिसकेको हुन्छन् आजसम्म कोही स्टुडेन्टले चाहिँ ए मैले त मनोविज्ञानबाटै जागिर पाएको छैनन् मैले बार चाहिँ काम पाएकै छैनन् भन्नु परेका छैनन् सावित्री स्थापित कार्यक्रम आयोजनाको मूल उद्देश्य तथा कार्यक्रमको महत्व र नेपालमा मनोविज्ञानको बढ्दो लोकप्रियताको बारेमा हामीसँग कुरा गर्दै अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ <laughs> हामीले आजको साई विज्ञान टिपमा कार्यक्रममा आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभएका सूर्य साख्य र रा पदम राज जोशीलाई मनोविज्ञानको अनुसन्धानमा लाग्नका लागि के सुझाव दिनुहुन्छ भनेर सोधेका थियौँ उहाँहरूले भन्नुभयो रिसर्चमा इन्ट्रेस्ट भएकोहरूलाई चाहिँ पहिला चाहिँ अध्ययन गर्नको लागि म सल्लाह दिन्छु अध्ययन दिन पनि अरूले जति अनुसन्धान गरेछ आफूलाई इच्छा लागेको विषयमा सकेसम्म अध्ययन गर्ने यसलाई लिट्रेचर रिभ्यू भन्छ र अरूले कसरी अनुसन्धान गरिरहेछ त्यो अरूको अनुसन्धानहरू पढ्ने र यस्तो गोष्ठीहरूमा भाग लिने होइन अनि त्यसपछि आफूलाई लागेको जुन समस्याहरू छ त्यसमा शान्ति नभयो भने अनुसन्धानमा भाग लिने आफैले सुरुमा ठुलो अनुसन्धान नगर्यो भने वास्तवमा अनुसन्धान सिक्ने भनेको चाहिँ कस्तो भन्दा अरूसँग काम गरेर हो तपाईँले अनुभवी कोही व्यक्तिसँग एकजनासँग काम गर्नुभयो भने तपाईँले धेरै सिक्नुहुन्छ भनेपछि सकेसम्म यो अवसर चाहिँ बढाउनुहोस् पक्कै पनि नेपालमा साइकोलोजीको क्षेत्रमा अनुसन्धानहरू थोरै मात्र भएका छन् जसले गर्दाखेरि आजको यो एक किसिमले हाम्रो अनुसन्धान गर्ने संस्कृति विद्यार्थीहरूमा शिक्षकहरूमा बढ्दै जान्छ जसले गर्दाखेरि समाजमा मनोविज्ञानको विकास हुँदै जान्छ र मनोविज्ञानको क्षेत्र फराकिलो हुँदै जान्छ अहिले हामीले सरस्वती हेर्दा नेपालमा हामी मनोविज्ञानको हेऱ्यो भने चाहिँ चाइल्डहुज एजमै नै छौँ त्यस कारणले चाइल्डहुड एजमा हुँदाखेरि हामीले सानो मसिना कामहरू गर्नुपर्ने नै हुन्छ जस्तो हामीले यहाँ सेल्फ स्टिम साइकोलोजिकल प्रोफाइलहरू निकाल्ने जस्ता कार्यहरू चाहिँ बाटो सुरु गर्दै जाँदा पछि गएर चाहिँ ठुल्ठुला इन्स्टिच्युटहरूले चाहिँ अब क्रोनिक डिज डिजिजहरूको बारेमा पनि अनुसन्धान गर्न सक्छन् तर हामी अहिले पहिलो फेजमा छौँ जस्तो मलाई लाग्छ धन्यवाद सुरज साक्य र पदम राज जोशीलाई टिपको लागि